श्रुति सम्भको आजको श्रृंखलामा पनि हामी गुरूप्रसाद मैनालीको नासो कथा संग्रह लिएर आएका छौं एघार कथाहरूको संग्रह रहेको नासोबाट आज दुई कथाहरू सुन्नेछौं शुरूमा सुनाउँदैछु गुरूप्रसाद मैनालीको कथा शीर्ष कथा चञ्चला श्री भइकन पनि देवी रमणका सन्तान थिएनन् सन्तान होस् भन्नका निमित्त हरेक उपाय गरे उनले चौतारो चिने बाटो खने पशुपतिमा महादेव बाले गइसाल हरिवंश पुराण लगाए तैपनि सुभद्राको कोख सफल हुन सकेन जोरी पारीसँग ठोकाबाजी पर्दा धन बल बुद्धि सबै कुरामा देवी रमणको जित हुन्थ्यो तर अपुतो भनेको सुन्ने उनको अभिमान धूलो हुन्थ्यो आत्मग्लिले पानी हुन्थे पुराना विचारका मानिस थिए सन्तान बिना आफ्नो वैभवलाई तुच्छ सम्झन्थे बिसरी सुभद्रा पनि खिन्न थिइन् छिमेक काइमाईले छोराछोरी खेलाएको देखेर उनलाई रहर लाग्थ्यो सन्तानका आशाले सरल नारी स्वभावश धामी झाँक्रीको बुटी बन्तर बाँधिन् देवी देवताको भाकल गरिन् तीर्थव्रत पूजापाठ पनि गरिन् तर दैवले नसुनिदिएपछि कसको के लाग्दो रहेछ र ज्योतिषीहरू देवी रमणलाई अर्को विवाह गर्ने सल्लाह दिन्थे परन्तु सुभद्राको आदेश बिना उनी अर्को विवाह गर्न सक्दैन थिए सुभद्रा बहुतै पतिपरायणा रमणी थिइन् आजसम्म कहिल्यै उनले देवी रमणको चित्त दुखाएनन् मनको कुरा जानेर सेवा गर्थिन् सुभद्रा दुलै भएर आउँदाको बखतका भयंकर दुःख अहिलेसम्म पनि देवी रमणका आँखाका सामु नाचिरहेको थियो ऊ अवस्था सम्झदा गहभरि आँसु हुन्थ्यो दुःख सुखकी साथी भएर कंगाल देवी रमणलाई सुभद्राले धनवान बनाइन् अहिले सन्तानका निम्ति शौताले दिएर कसरी कृतज्ञ बनून् फागुन महिनाको बिहानी पखको सिरेटो छेड्ला भने जस्तो गर्थ्यो देवी रमन मंडप में बस नया दुलाई भी एक आसन में थे ब्राह्मण रिचा पड़े अग्नि में आहुति दी रह्धले यह उमेर में उनका फेरी दुलाहा बनायो, एक दिन यस्ते रीतसंगे सुभद्रा को पाणी ग्रहण करे सुभद्रा को आदेश पाई, पाई हो या नई हो आज उनके अग्कृत फेरी दोहराए इसको भलोकुलो कि हो इस कुरा उन्हीं ज्ञान थे बाह वी अबोध बालिका लिया शून्य आकाश में कल्पनातीत मनुमंदिर निर्माण करोजते ब्रह्मवादी आशापाश या मृगतृष्ण भन्छन् अस्तु, करले होस् वा आन्तरिक प्रेरणाले होस् उनले विवाह विधि समाप्त गरे दुलै अनमाउनी बेलामा कन्या पक्षका मानिसले रुँदै दुलैलाई डोलीमा हालिदिए दुलै पनि डोलीभित्र रुन लागिन् त्यसवखत देवी रमणलाई साह्रै नरमाइलो लाग्यो बाटामा बरियातीहरू परस्पर ग्रामीण ठट्टा गरेर खिद्का छाडी आँस्थे दे। परन्तु देवी रमणका कपालमा अर्कै विचारको द्वन्द्व हुन लागेको थियो मनमनले भने के सुभद्राले साँचो सु मनले सल्लाह दिएकी हो सम्मति दिँदा किन अर्कोपट्टि फर्केर हुन्छ भने कि त मेरो ज्यादा आग्रह देखेर हुन्छ भने कि त होइन ओहो मानिसहरू आफ्नो तीव्र इच्छामा अरूको सम्मतिलाई कसरी जबरदस्ती तान्छन् छि सुभद्राको आजीवन सेवाको पुरस्कार यही हो म के गरू मलाई के दोष सन्तानविना स्वर्गको बाटो छेकिन्छ भने हिन्दू धर्म जानोस् भोगको लालसाले होइन धर्मका आज्ञाले विवाह गरेको यस्तै तर्क गरेर चित्त बुझाउने कोसिस गर्दथे बरियाद देवी रमणका घर नै र पुग्यो गाउँले छिमेकीहरू चौतारामा रमिता हेरिरहेका रहेछन् देवी रमणले दे एक एक गरी नियाले हेरे त्यो हुलमा सुभद्रालाई देखेरन् बल्ल उनको छातीबाट ढुङ्गो पछियो आज देवी रमणको गति त्यस बालक छत्रको जस्तो थियो जो पहिलो दिनको पाठ बिर्सेर अबेला गुरू कहाँ पुग्दछ अथवा त्यस अपराधीको जस्तो थियो जो परिचित मानिसलाई देखेर लुक्न खोज्दछ छिमेकीसँग कुरा गर्नको भानाले उनी केही पछि भए जाँदा दुलाई भित्राइसकी सुभद्रा दमाई डोलेहरूलाई ज्याला बाना लाएकी रहेछन् देवी रमणको हृदय गदगद भयो गद मनमनले भने सुभद्रा स्वर्गकी देवी हो व्यर्थे किन शङ्का गरे छि मानिसहरू आफ्नो कामले कसरी का आफ्नै तर्चन्छन् पाहुना पासासँग कुराकानी गरेर देवी रमण कोठामा सुत्न गए पानसमा कडुवा तेलको बत्ती बलिरहेको थियो नयाँ दुलाई खाटमनी ओछ्यानमा सुतेकी थिइन् देवी खाटमा पल्टे उस ठाउँमा सुभद्राको ओछ्यान देखेनन् अघि सुभद्राको देवी देवीरमणको खाटो पनि हुन्थ्यो आज उस ठाउँमा नदेख्दा बिसौँ वर्षदेखि सुतिरहेको कोठा पनि देवी रमणलाई नौलो जस्तो लाग्यो एकछिनपछि गृहकृत्य समाप्त गरेर सुभद्रा कोठामा पसिन् देवी रमणको गोडा मिस्न लागिन् यो उनको दैनिक काम थियो सुभद्रा यसमा कहिल्यै त्रुटि हुन दिन्न थिइन् देवी रमणले भने सानो तिम्रो ओछ्यान खोइ नि पल्लो कोठामा छ किन पल्लो कोठामा सारेको भोलि एकादशी हो सबैले गण्डकी नुआउन जान्छु देवी रमणले भने म पनि उही सुत्छु उस यही सुत्नु भए पनि हुन्छ थाकेर आएका देवी चाँडै निन्द्रा पर्यो आफ्नो दोलाइ सौतालाई खापेर सुभद्रा पल्लो कोठामा गइन् मधुरोबत्तीको धमिलो उज्यालोमा नौली घरतिनी पात गाँसिरहेकी थिए नौली देवी पुरानी चाकर्नी हो नौली उमेर झण्डे झण्डै सुभद्रासँग मिल्थ्यो बयासी सालमा स्वर्गवासी महाराज चन्द्रशमशेर जङ्गबहादुर राणाका करुणाले दास जीवनबाट मुक्ति भएकी थिए घरकी पुरानी चाकर्नी हुनाले देवी रमणले नौलीको मोल लिएनन् आफू खुसी भए पनि नौलीले घर छोडिन नौली सुभद्राको बालककालदेखिको दुःख सुखकी साथी थिए विधाताले सुभद्राको निमित्त नौली रूपी दुःख पोक्ने भाँडो दिएका थिए दुबईमा घनिष्ठ प्रेम थियो नौलीले पात गाँच्दै भने आज त साह्रै नरमाइलो लाग्यो होला किन नौली किन त्यसो भनिस नरमाइलो लाग्नुपर्ने कुरा के छ र तैपनि सौता भनेको मुटुको बह आजै ओछ्यान छोड्नु पर्यो भोलि घरै छाड्नुपर्छ कि के जानिसक्नु र छोड्नु परे छोडिदिउँला कुन दौलतको चैन गरेकी छु र एकपेट खस्रो मसिनो खाएर दिनरात बुहार्थन सकी छु जुठु चुलो गरिदिए जसले पनि एक गाछ खाना दिन्छ तर सोझी जस्तै छ पस्ने बित्तिकै ढोगिदिए सिकाएको हुँदो हो कुनै दिन नौलीले भनेथी भन्नुहोला सोझो बाङ्गिन केही बेर लाग्दैन अनि दिनपछि बाजेको टुप्पी समाउने छिन् जेसुके होस् ईश्वरले विश्वासै आयु गरिदिन् फले फुलेको देख्न पाइयोस् सन्तान भए करले पनि एक पानी देला यिनका हात काखमा सास चाहोस् सबभन्दा ठूलो सन्तोष यही हो नौली तीन चार वर्ष पी को कुरो एक दिन घर में बसर सुभद्रा छोरा भात खुआ थीं सुशील चाहे आंगन में चल रखे फकर्रने कोशिश में थी सुभद्रा हाथ में भात को घास लोख कोखाई भरीर सुशील मुख पाऊँते दौड़े आंथ्यो सुभद्रा घास मुख में हालीदिन्थि बालक फिर दौड़े परेवा तर मुख पक्षी बालकसंग आनंदपूर्वक खेलिख्या थे सुशील गाई सामने खोज्थ्यो परेवा अलि पर गई बस्ते सुशील फेरी उग्थ परिवार फेरी उड़े अली पर गई चर्म लगे सुभद्रा कोखाई को आवाज सुनेर सुशील बीचबीच में एक दुई गांस भात भी खाए जान्थ्यो देवी रमण फलैचा में बस अनुपम आनन्दप्रद बाल क्रीड़ा हारि रहा थे उन स्वर्ग को डीलबित्रृह कुवलंब को बाललीला हारि रहा होने भान भई रहो उ शिशु संतान का एक महान बलिष्ठ शक्ति लुकी देखें सन्तानेच्छुक देवी रमडले, आज यो दिन देख्न पाए परिवर्तनशील संसारको गति विचित्र छ परमेश्वर हाँस्नेलाई रुवाउँछन् रुनेलाई हँसाउँछन् सुशील तुलसीका मट्नेर खेलिरहेको थियो पिँढीबाट एकातिर लक्ष्मी एकातिर सुभद्राले हात थापेर नानी कता कता कता भने सुशील एक क्षणपछि दगुर्दै गई सुभद्राको छातीबाट आँसियो सुभद्राको हृदय पवित्र पुत्र बासल्यले परिपूर्ण भयो मेरो राजा भनेर रा मुहै खाइन् सुशील लक्ष्मीले जन्म मात्र दिइन् केवल सुभद्राले हुर्काइन् सुभद्रालाई एकछिन छोड्दैनथ्यो सुभद्रालाई आमा भन्थ्यो आफ्नै आमालाई दुलै भन्थ्यो किनकि लक्ष्मीलाई घरमा सबैजना दुलै बजै भन्थे माघ महिना थियो किसानहरू बालिनाली धन्काई तीर्थ जाने फ्याक्ट्रीमा थिए देवी रमणलाई पनि तीर्थ गर्ने इच्छा भयो मनमनले भने पग चल्दै तीर्थववर्त नगरे कहिले गरौँला मानिसहरू सम्पत्ति पाएर अन्धा भन्छन् विवेक बुद्धिलाई खोपामा राखेर दिन रात पैसाका निमित्त हाकार मच्चाइरहन्छन् ती गोठालाहरूको सम्पत्ति एक अग्नि या चोरका निमित्त हुन्छ अघि गरेको हुँदौं अहिले एकमानाको सन्तोष छ अहिले फेरि गर्न सके सन्तानका जरामा मल पर्ला परत्र बन्ला इत्यादि विचार गरेर देवी तीर्थ जान तयार भए उनको एक्लै जाने विचार थियो परन्तु गाउँका कैयन बुढाबुढी विधुवा स्वास्नी मानिसहरू पनि तयार भए देख्दा देख्दै देवी रमणको विशाल आँगन तीर्थयात्राका कुम्ली फौजले भरियो गाउँका धेरै आइमाईहरू जान लागेको देखि लक्ष्मी पनि जान्छु भनेर जिद्दी गर्न लागिन् सुशील चाहिँ देवी रमणको दौराको फेर्च मात्र रुन लाग्यो यो बलिष्ठ बाल हटलाई देवी रमणले दे उपेक्षा गर्न सकिन् आखिर लक्ष्मी र सुशीललाई पनि साथमा लिए एक क्षणपछि त्यो तीर्थयात्रीहरूको समूह रानुको माउरी झै देवी रमणको पछि लाग्यो किन्तु सुभद्रालाई जान्छौ कि भनेर कसैले एक वचन पनि सोधेन सुभद्राले मनमन्ने भनिन् तीर्थवर्त गर्न मलाई पोलाई जानु पर्थ्यो मेरो को छ र छोरा न छोरी उसको उमेर थियो जाँदै गरिदियो ऊ छोरो पाएकी स्वास्नी भई वचन हार्न सक्नु भएन म टेक्ने समाउने केही नभएकी के अनाथ मेरो के को थियो मानिस बलैकै आगोमा ताप्छन् जसलाई परमेश्वरले ठगेको छ उसलाई मानिस पनि हेला गर्छन् ओहो संसार कति मतलबी छ यस्तै तर्क गर्दै सुभद्रा धेरै बेरसम्म एक्लै रोइरहेन् सुभद्राले बाह्र वर्षको उमेरदेखि देवी रमणको दैरो पोतन लागिन् यो घर सुभद्रालाई संसारमा सबैभन्दा प्यारो वस्तु थियो यी वस्तुभाव यिनकै लालन पालनमा बढेर तरून् भएका थिए यो घर यी बस्ती भाउ यी रूख वृक्ष सबै यिनै सन्तानहीन रमणीका साथी थिए तिनीहरूसँगको वियोग सुभद्रा एकछिन पनि सहन सक्दिनथिन् जान त सुभद्रा जान्थिन् कि जाँदैनथिन् एक वचन सोधेकोसम्म भए उनको आँसु पुछिने थियो एक वचन सोधेसम्म दिनाले बखतमा कत्रो काम हुन्छ त्यो कुरा मनोविज्ञान नजानेका देवी रमणलाई थाहा भएन मनोमालिन्यको एउटा सानो बीच चाहिन्छ चा। जो समयमा बढेर आफसे आफ रूप धारण गर्छ त्यस्तै ते लक्ष्मी तथा सुभद्राका जीवनमा पनि यो तीर्थयात्रा मनोमालिन्यको एउटा बीच हुन गयो तीर्थबाट फर्केदेखि दुवैमा बहुधा झगडा हुन थाल्यो सुभद्राले कुनै प्रश्न गर्दा लक्ष्मी छेडानेर उत्तर दिन्थिन् बस कुरै कुरामा हन्थाबाट ठुलो कलह खडा हुन्थ्यो देवी रमण चुपचाप भएर सुनिरहन्थे लक्ष्मीलाई ताडना गरून् भने पुत्रपथि पत्नी सुभद्रालाई ताडना गरून् भने धर्म तथा विवेकको हत्या के गरून् सांसारिक सुकलेप्साको टरू आनन्दको अनुभव गरिरहेका थिए त्यस बखतमा उनको त्यो प्रबल बाकशक्ति हावा हुन्थ्यो मानिसको पाण्डित्य अरूलाई उपदेश गर्नमा काम लाग्छ नकि आफूलाई पर्याउँदा प्रतिदिन को गृहकला सुभद्रा कोमल हृदय कुसुम को एकदम वैदा आयो उनी कारागार की दुखी बंदी जाग्ने मौका खोजना लगे कालो अन्धकारमाथि पर्की पर्की गराउने हुचिल पक्षीको बिरसिलो हुकह होक शब्द थपिँदा रात्री झन भयंकर प्रतीत हुन्थ्यो पल्लो गाउँमा कुकुर भोकिरहेको थियो पृथ्वीमा मानव जातिको दुःखमय मा अवस्था देखेर अनन्त आकाशमा तारागण पिरपिर गरी रोइरहेका थिए सुभद्राले आँगनमा आएर हेरिन् एकछिनपछि त्यो विशाल नवस्थलबाट एउटा लामो ज्योति सल्ल बगेर तलतिर खस्यो किन्तु यो कालो पृथ्वीमा झरन नपाउँदै बीचैमा लुप्त भयो अघि शैशवकालमा एकपटक यस्तै दृश्य देखेकी थिइन् उस वखत आमासँग सोद्धा आकाशमा देवगण हुन् स्वर्गबाट पतन भएका भन्ने जवाब मिलेथि आज उही कुरा सम्झिन् मनमनले भनिन् हो यो आकाशमा बसेर केही दिन पुण्य भोग गर्ने देवताका झैमा पनि आज सल्लाह बगे यिनीहरू पुण्य समाप्त भएपछि स्वर्गबाट चिप्लेर खस्छन् हामी भोग प्यास दुःख पीरले निस्ज तथा ढलमल भएर पृथ्वीको पृथ्वीमै खस्छौं हामी खसिसकेपछिको विवत् रूप अरू शेष भोका प्यासा दुखीहरूले लेख्छन् देवताहरू चाहिँ पुण्ड्य भोगी हुनाले यो पापूर्ण जगतमा खस्नुपर्ला भनेर विषयमा अलप हुन्छन् मानिसहरूमा र देवतामा केवल यति अन्तर न सुभद्राले काखी मुनि एउटा सानो पोको च्यापेकी थिइन् यस्तो अन्धकार रात्रिमा पनि कसैले देख्छ कि भनेर ओढ़नेले छोपेकी थिइन् यस बखत उनको जीवनाधार त्यही पोको हुन आयो अहो कुनै बखत यो विशाल अशालता कसरी एउटा सानो ठाउँमा सीमित भएर बस्छ परमेश्वर मनुष्यलाई किन आशामा झुण्ड्यायो आशाको बदला सन्तोष भए यी अनाथ प्राणीहरू सुखका कति नजिकै पुगिसक्थे केही बेर पछि नयनले प्यारो गृहलाई सदैवका निमित्त नमस्कार गरेर अनाथिनी सुभद्रा त्यो कालो अन्धकारमा विलिन भइन् कोरोनाजनक दृश्य सदैं जागा भैरने विश्व को चतुर चौकीदार बाहेक कसेन पशुपतिनाथ का मंदिर वरीपरी तिल राखने ठाव थे सद्यू छर्ने यात्री को छिचोल सकने को हिंसो थी यस्तैमा पश्चिम ढोकानी र अकस्मात सुभद्रालाई देखेर नौलीले दे, गहभरी आँसु पारेर भने ओहो बजै हेर कति दुब्ले चिन्न सक्ने हुनुभएछ अलिबेरसम्म त ठम्ब्याउनै सकिन कहाँ बस्नुभएको छ यहीँ पर गौरीघाटमा फुफू कहाँ खर्चवर्च नलिकन आधारातमा हिँड्नुभएछ थाहा पनि पाइन यतिका दिनसम्म के खाएर गुजारा गर्नुभयो फुफूलाई सरकारबाट एउटा हन्डी बक्सेको रहेछ त्यसबाट दुईजनाले गुजारा चलाएका छौँ घरको हाल कस्तो छ नौली बजै घरको हाल के हुनु सम्झिँदा पनि आँसु आउँछ छ महिना भयो दुलही बजै बिरामी हुनुहुन्छ के हुन्छ सुभद्राले साह्रै उत्सुकताका साथ सोधिन् त पनि जरू आउँछ छाती दुख्छ भन्नुहुन्छ रातभर खोकिरहनुहुन्छ गोर्खा मूलका डाक्टर सुविधालाई देखाउँदा थाइसी भने कि थाक्सी भने के अहिले सम्झन सकिन साह्रै नराम्रो रोग अरे सुकेर हाडछाला मात्र छ बोकेर बाहिरभित्र गराउनुपर्छ सानुबाबु कस्तो छ नि सुभद्राले सोधिन् कस्ता हुन्थे जीवरी खटिरहन् तेल लाउनु हुँदैन आमा कहिले आउनुहुन्छ भनेर बराबर तपाईँलाई सम्झिरहन्छन् भात पकाउँछ नि कहिले बाजे आफै पकाउनुहुन्छ कहिले चमेना खाएर सुत्नुहुन्छ एक दिन बार्दलीमा बसेर एक्लै रोइरहनु भएको रहेछ आफूले चिनेको चौतारो पापिनीले आफै भत्कारकै भन्नुहुन्थ्यो के के भन्नु बाजै वस्तुभावका हाडछाला मात्र बाँकी छन् खेतबारी अधियामा दिएको छ आसामी पात एक पैसा उठ्दैन नोकर चाकर चार दिन टिक्दैनन् सबै भताभुङ्ग छ नौलीका कुरा सुनेर शुभदाको हृदय काटियो मन मनै भने छि सौताको रिसले पोइको नाक काट्नु भनेको यही हो उमेरदार थि के खाउँ ला के लाउँ भन्ने बेला थियो मिठो खाई राम्रो लाई भनेर मैले चित्र दुखाउनु नहुने उसलाई लिएर तीर्थ जानुभयो त त्यसले के भएर फर्काउनु भएपछि अर्को साथी लिएर म जाँदिउँ कहिलेकाहीँ अलि झर्केर बोल्द थिएँ लौ अलिक झडङ्गी स्वाभावकी थिए स्वभावै त्यस्तो एक ठाउँमा भएपछि कहिलेकाहीँ आमा छोरीमा पनि त ठाकटोक हुन्छ एकै घरमा बस्न नसके कटेरो बारेर बस्दियौँ मैले साह्रै बेबुझको काम गरेँ जोरी के भन्दा हुन् आफ्नो त्यत्रो दौलत छोडेर यहाँ एक छाक खाएर छु त्यसका जिउमा केही भइदियो भने त्यस चिचिलो बालकको के गति होला के भन्लान् चित्त दुखाए पनि आमाले दुखाए त्यो बालकले के बिरायो अघि कहिले काहीँ एक दुई छाक भात पकाउनु पर्दा दिक्क मान्नुहुन्थ्यो आजकल दिनौँ कसरी पकाउनुहुन्थ्यो इत्यादि मनोवेनाले सुभद्राको हृदय छिया छिया भयो आँछु झार्दै भनिन् नौली त्यस्तो बेलामा तैँले पनि छाडेर आइसिस् बजै जन्मभर अर्काकी दासी भएर बस्नु पर्यो चारवटा अक्षता भए पनि छरेर आउँ भनेर बाजेसँग बिसै दिनको विदा मागेर आएकी कोसँग आइस रातमाटे भण्डारी पण्डित जानसँग कहिले जान्छेस् भोलि बिहानै बजे बिन्ती छ घर जाउँ तपाईँ नभए बाजेको जहाजै रुब्छ मैलो बिछुनामा सुतेकी लक्ष्मी जीवनको शेष घडी गरिरहेकी थिइन् देवी रमण रोगीका सिरानमा बसेर बखत बखतमा चम्चाले पानी खुवाउँथे पुत्र सुशील आमानेर बसेर यो चिर मातृ वियोग हेरिरहेको थियो लक्ष्मी कहिलेकाहीँ सुशीलको मुखपट्टि हेरेर बढ्र आँसु जार्थिन् मधुर बत्तीको धमिलो प्रकाशमा रोगीको कोठा शमशान जस्तो देखिन्थ्यो त्यस्तैमा दैलो उगारेर नौलीले देवी रमणलाई ढोगिदिए नौलीलाई देखेर देवी रमणको दुःखको केही शान्त भयो देवी भने नेपालबाट कहिले आइपुगिस नौली बाजे आउँदैछु दुले बजेला कस्तो छ तेल त अघि नै सितिसकेको थियो अब बत्ती निबेला मात्र बाँकी छ बाजे यस बखतमा ठुली बजे भए सबै कुराको सम्भार हुने थियो के गरौँ जाउँ भनेको मान्नु भएन के तैने भेटिस् र देवी रमणले सोधे पशुपतिनाथको मन्दिर निर भेटेथे कस्ती थिए एकदम दुब्ली मैला लुगा लगाएकी माया लाग्दी कहाँ बसेकी रहेछ गौरीघाट फुपू कहाँ बसेकी छु फुपूलाई सरकारबाट एक हण्डी बक्सेको छ त्यसैबाट दुईजनाले गुजारा चलाएका छौं भन्नुहुन्थ्यो देवी रमणका दुवै आँखाबाट आँसुका धारा बगे मनमनले भने यत्रो सम्पत्तिकी मालिक नै भइकन सुभद्रा नेपालमा एक छाक हार बसेकी छ उसमा पनि दुब्ली मैला लुगा लगाएकी माया लाग्दी परमेश्वर म पापी हौ मेरो जीवनलाई हजार बार छ सुभद्रा मेरी गृहलक्ष्मी हो ऊ गएदेखि विपत्तिको बादलले घेरिरहेछ हामीलाई नभए पनि यो बालक सन्तानलाई सम्झाउनुपर्ने सबैलाई चटक्कै बिर्सी इत्यादि दुःख मनाउ गरेर आँसु झार्दै भने नौली त आइसेस घरको सम्भार राखेछ म भोलि बिहानै नेपाल जान्छु यस्तैमा सुभद्रा घरभित्र बसिन् अत्यन्त दुबली निधाउ मलिन झोत्रा लुगा लगाएकी मुखमण्डलमा असीम करुण तथा संयम झल्किरहेको थियो सुभ्राको शारीरिक अवस्था देखेर देवी रमणको हृदय दे टुक्रा टुक्रा भयो दुवै हातले मुख छोपेर रुन लागे पतिलाई दण्डवत गरेर सुभद्रा लक्ष्मीको सिरानमा बसिन् नौलीले भने ओहो बजे आइपुग्नुभयो नौलीको स्वर सुनेर लक्ष्मीले आँखा उगारिन् सुभद्रालाई आफ्ना सिरानमा बसेको देखेर सुस्तरी लरबरिएको स्वरले भनिन् दिदी तपाईँको दर्शनलाई एकमुटी सास मुस्किलले झुन्डिरहेको छ लक्ष्मीको वचन सुनेर सुभद्राको हृदय मैलो एकदम साफ भयो भनिन् बाबु मैले आफ्नो कर्तव्य बिर्सिछु लक्ष्मीले सुभद्राको छातीतिर देखाएर भनिन् त्यहाँ साह्रै कडा चोट लागेको छ सुभद्राले आँसु झार्दै भनिन् निको बोबा अस्ति नै निको भइसक्यो सानो तिलको दाना जति पनि बाँकी छैन त्यसपछि दिदी तपाईँको नाश हो भनेर लक्ष्मीले सुशीलको हात सुभद्राको काखमा राखिदिन् छोरालाई काखमा लिएर सुभद्रा रुन लागिन् यो सबै सुभद्राको निमित्त जिन्दगीभर सम्झँदै रुँदै गर्ने खुट्काहरू थिए निम्ने बेलाको बत्ती चै लक्ष्मीको मुख एक क्षणका निमित्त तेजोमय भयो अनि पछि अन्धकार लक्ष्मी यो दुःखमय संसारलाई छोडेर अनन्तमा पुगिन् देवी र मण्डौलीहरू पनि रुन लागे कार्यक्रम श्रोति सम्वेकमा अहिले हामीले सुनेको वाचन गुरूप्रसाद मैनालीको कथा संग्रह नासोको शीर्ष कथाको वाचन हो यसको बाँकी अंश यसपछि इस यसै संग्रहभित्रको अर्को कथा केही बेरमा वाचन हुनेछ उज्यालो सु कार्यक्रम श्रोती सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापा को एफएम मेचीट्यूंस रीर्ता एफएम ईटहरी को सप्तक को सी एफएम धरान को विजयपुर एफएम रेडियो तेरथूम भोजपुर को रेडियो चोमलूमा एफएम सिंधुली को रेडियो सहारा रेडियो बर्दीवास खोटांग हलेसि एफएम सरलाही को रेडियो एकता और ढुकडुकी एफएम रौतहट को नुन्थर एफएम रामेप को रेडियो तीनलाल खोटांग हलेसि एफएम दोलखा को रेडियो हिमाली नुआकोट एफएम काब्रे धूलीखेल को रेडियो शेफड़ मकवानपुर के एफएम चितौन को रेडियो अर्पण रेडियो त्रिवेणी और रेडियो चितौन में सुनी अनुन्सैगरी फलिवास को रेडियो पर्वत रूकूम रेडियो सीस्ने पाल्प श्रीनगर एफएम रेडियो रामपुर पोखरा को रेडियो तरंग दमौली को रेडियो भानुभक्त तनहू को रेडियो ढोर बारह रेडियो बंदीपुर रर्ट रे एफएम बाग्लूंग रेडियो शार्थी एफएम रल्कोट एफएम में भी श्रुति समेक सुंदर रेडियो प्यूठान दांग रेडियो मध्यपश्चिम बुटवाल एफएम गुलमी रेडियो रेसुंगा कपिल वस्तु को रेडियो बुद्ध आवाज रेडियो कोवलपुर सल्याण को रेडियो राप्ती जाजर कोट को रेडियो हम पाईला दैलेख को दुर्गत रफएम कैलाली टेकापुर और गुलेिया को फूलबारी एफएम कैलाली एफएम दांग रेडियो प्रकृति एफएम सुर्खेत रेडियो भेरी रुलबुले एफएम हुमला रेडियो कैलाश जुमला रेडियो कर्णाली कालीकोट को रेडियो नया कर्णाली अथ श्रुति सम्भेक प्रसारण कर श्रति सम्भेक में अब गुरूप्रसाद मैनाली कथ संग्रह नाशोट हामी वाचन करने कथ को शीर्षक छगी पंडित माधव प्रसाद ने अपनी बिरामी स्वास्थ्य गंगा को निधार में हाथ राखे बने बाबा तिमीला कस्त गंगा के गहरी आंसू पारे उत्तर दिन कौत हो अब बिछड़ होने बेला अब फिर एकदन पी हाथ जोड़े बनीं हजू के गंथे मेरो यही गत भयो कृष्ण बालक छ त्यस अनाथमाथि दया गर्नुहोला अरे त्यो बालक सन्तानमाथि मैले माया होइन दया गर्नु अरे मलाई कस्तो निष्ठुरी देखेको भनेर माधव प्रसाद दुवै हातले मुख छो पहिलो लागे सास संजिल आस माधवले डाक्टर वैद्य धामी झाँक्री सबैलाई बोलाएर देखाए डाक्टरले टिभीको शङ्का गर्यो वैद्यले जीर्ण जोर भन्यो धामीले मनोकामनाको बाकल देखायो सबैले एक थोक नाउँ राखेर आफ्नो फिस खल्ती मालेर हिँडे तर कसैको ओखतले छोएन रोग लागेको भए पो ओखति लाग्थ्यो काल को ओखती कसली जाने को बेथाले बेथा झन च्याप्ते लिया गंगा को बाकी तीन दिन वो दुबई आंखा में जालो बस मुखश्रीहीन देखिथ नाक सुको ओठ नीलो दांत का कान का लोती फर्क थे फुक रूख को केश राशि निधार में यवती छर थी शरीर में हाड़छाला सीवाए कई थे आंखा अविरल आंसू का धारा बगिख्या थे के के भन् गंगा को दीप्तिमय सुंदर शरीर कंगाल जस्त देखिथ्यो कुर्ने मानस दलानभरी बस मधव प्रसाद रोगी का शिराने बसर बखत बखत में चमचा पानी खुआ रहा थे जर गंगा कहीं ओठमात्र चला बोले जस्तर मूक भाषा जानने मानस तैंती थे नाड़ी कहीं हरांथे कहीं देखा फर्थे शरीर पिंजड़ा जस्तों जर्जर हु कंगा को प्राण पक्षर अज उड़न सकते थे खत्रिनी बुढी रोगीका लुगा सिहारीदिन लागे कि गङ्गाका पटुकाभित्र सानो एउटा पोको घुसारी राखेको फेला पारिन् रहे के रहेछ भनेर झिकेर हेरेको त कृष्णको पेटे भोटोमा दुईटा गुज्जा काँचको सानो पुतली टिनको सानो बट्टा राखेको रहेछ त्यही बेला कताबाट हो गोले मेरो गुजा भनेर कृष्ण रोध्दै आयो माधवले कागमा राखेर रा फुल्याउन लागे कृष्ण रोएको सुएर हो कि केले हो गङ्गाले अलिक हात लम्काएर छामे जस्तो गरिन् त्यो देखेर भट्टाई बुढाले माधवसँग भने नानी दुलेलाई पक्का छोराको घिडगिडो रहेको एक्चुली सम्झाउन पाए हुन्थ्यो माधवले गंगाका काण्ड मुख लगेर बाबा छोराको भनेका थिए मुटुमा भक्कानु परेर आयो गंगाका तकियामा घोपटो परेर रुन लागे बाबु रोएको देखेर कृष्ण पनि रुन लाग्यो अरू हेर्नेले पनि मन थाम्न सकेनन् सबैको गभरी आँसु पछि अलिअलि कामेर गङ्गाले आँखाको नानी घुमाउनु लागिन। भट्टराई बुढाले लौ लौ बाहिर सार्ने बेला भयो भने खत्रिनी बुढीले हत्तपत्त गरेर तुलसीको मटनेर गोबरले पोतिदिन् एकजनाले जल तिल छरिदियो तीन चारजना भएर गङ्गालाई पोतेको ठाउँमा सारे माधवले हृदय मुखमा गङ्गा जलालिदिए अनि दुईपटक हिक्क हिक्क गरेर गङ्गाले आफ्नो जीवन समाप्त गरे बसेका सोजनहरू रुन लागे दुई घडीपछि सब उठाएर घाटमा पुर्याए केही समयपछि माधवको त्यो सुनको संसार दन्दन बलेर खरानी भयो आखिर सीतार सावित्री जस्ती स्वास्नी घाटमा सेलाएर माधव रित्तै गरेर फर्के अघि माधव बाबु मात्र थिए अब उनलाई प्रारब्धले आमा पनि हुन कर लगायो कृष्णलाई खुवाउनु पियाउनु सुताउनु सबै अभिबारा उनैका थाप्लामा पर्यो कृष्ण कहिले भान्सा छोइदिन्थ्यो कहिले ओछ्यानमा पिसाब गरिदिन्थ्यो भोलिपल्ट विचार हुँदै पिछ्याउन सुकाउँदै गर्थे आफू चोलामा पात पकाउन थाल्थे कृष्ण चाहिँ कुन सड्को कुन सड्को सडकमा चारक खेल्न पुग्थ्यो मोटर बग्गीले किच छ कि की भन्ने जग्गकी थियो पर सडकमा केटाकेटी रोएको सुन्यो भने माधव दौडाउँदै झ्यालमा आएर हेर्न थाल्थे सानुसा कसाईका छोराहरू दौड्दा दौड्दैको मोटर, मोटर पसी पसी समातेर झुन्डिन्थे त्यो देखेर कृष्ण पनि मोटर आयो भन्दै दगुर्दै पछि जान्थ्यो माधव गएर समातेर ल्याउँथे हात्ती आएको देख्यो भने हात्तीमाथि दानाचोर हात्तीमाथि दानाचोर भनेर कराउन थाल्थ्यो <laughs> घर गृहस्थीको पीर बेग्लै छोराको सुसुलको बेग्लै बिचेर माधवकाले काहीँ साह्रै विरक्त हुन् हुन्थे दिउँसो चौतारिया कहाँ पढाउन जानु पर्थ्यो जाँदा कृष्णलाई पनि सँगसँगैलाई जान्थे एक दिन चौतारियाले भने पण्डित छोरालाई कति पिठीमा बोकेर हिँड्छौ झर्को लाग्दैन के गर्नु प्रभु पापिनले दुस्तै पिउसो छोडेर गए घरमा राखेर आउँले हेरिदिने कोही छैन माया लाग्छ मन मान्दैन बोकी बोकी हिँड्छु पासो लाएर भने पाप लाग्छ भन्छन् पुज्जनीको कमाई बोकिरहेछु प्रभु ठूलो एकादशीको दिन कृष्णलाई छोडेर माधव पशुपति जान लागेका थिए कृष्ण पनि जान्छु भनेर भुइँमा कोडा बजारेर रुन लाग्यो खत्रिनी बुढीले भनिन् लाडे भएको ब्यारे यत्रो बडामा पनि बाबुको बुई चढेर हिँड्न खोज्ने इष्टमित्रहरू माधवलाई बिहे गर्नुपर्छ भनेर कर लाउँथे माधव चाहिँ भन्थे एउटा बिहे गर्दा त यो छ अर्को गर्दा कुन गत गर्द पाइने यो कर्मले नदिएपछि बल गरेर हुँदैन एउटा पिउसो जन्मेको छ हुर्काएर यसको जरोकिलो बाँधिदिन पाए पुग्यो नदुखेको कपाल किन डोरी लाएर दुखाउनु तीन चार वर्षपछिको कुरो माधवले बिहे गरेर गर ल्याए रानी साहबले कन्यादान दिएको भन्ने सुनिन्थ्यो केटी पनि बढेकी रहेछन् नौ करुणा भन्थे छोराको स्याहार गर्ने कोही नहुनाले यस उमेरमा फेरि बिहा गर्नु पर्यो भनेर माधव अफसोस गर्थे तर यो कुरो कहाँसम्म सत्य हो परमेश्वरै जान् धेरै दिनसम्म बाबु र आफू मात्र भएको घरमा अचानक एउटा नौली स्वास्नी मानिस प्रवेश गरेको देखेर केही दिन कृष्णले आश्चर्य मान्यो माधव करुणातिर औँलाएर बाबु आमा भन्नुपर्छ भनेर कृष्णलाई सिकाउँथे कृष्ण चाहिँ लाज मानेर माधवका छातीमा मुख लगाउँथ्यो अब यताउति जादा माधव कृष्णलाई उस्तो साथमा लिएर हिँड्दैनथे घरमै छोडेर जान्थे बेलुका आउँदा कृष्ण सुतिरहेको हुन्थ्यो यस उमेरमा बालकहरू विशेष खेलबाडमै रमाउँछन् खेल्न पायो भने बोक व्यास केही कुराको वास्ता गर्दैनन् यस अवस्थामा छोराछोरी खाना छोडेर खेल्न जान लाग्यो भने आमाहरू पक्रेर ल्याएर कर लगाइ लगाएको आउँछन् रोए पनि वास्ता नगरेर जबरजस्ती नुहाइदिन्छन् बलजफतसँग तेल घसिदिन्छन् मैलो लुगा लु फेरि सुकिलो लुगा लु लगाइदिन्छन् जाडो भएको बेलामा आफ्नो ओड्नेले ढाकेर काखमा गुटुमुटु पारेर राख्छन् तर गङ्गाको बदलामा कृष्णको लालन गर्न आएकी करुणा सन्तानका उप आमाले गर्नुपर्ने यी प्रधान कर्तव्यहरूको पालन गर्थिन् वा गर्दैनथिन् त्यो कुरा अन्तर्यामी जानन् कृष्ण आठ वर्षको यसबीचमा करुणाले पनि छोरो पाइन् कृष्ण पट्टि उति मन लगाउँदैनथ्यो खालि खेलबाडमैमा हिँडिरहन्थ्यो माधव बेलुकी पक्क चौतारी कहाँबाट फर्काँदा कृष्णलाई कहिले सानुचा कसाईको छोरो तुइचा र कुलबहादुर थापाको छोरो गोरेसँग देवलमा खोपी खेलिरहेको फेला पार्थे कहिले साथीहरूसँग मिलेर सुसेल्दै तिग्रा ठटाउँदै गरेर पाटिनिएर साँडे लागेको हुन्थ्यो घरबाट पैसा चोर्दै लाँदै खोपी खेल्ने गर्थ्यो कृष्णको चालचलन देखेर माधव दिक्क हुन्थे दसैँ आयो माधव चौतर्याको दसैँ घरमा पूजा गर्न गए वर्षैपछि जान्थे नवरथाभरि राता लुगा लाएर रा एक छाक खाएर उहीँ बस्नु पर्थ्यो टिकाका दिन विसर्जन पूजा गरेर मालिक मालिक निको हातको टिको लगाएर मात्र घर आउँथे घरमा करुण मात्र थिइन् महाअष्टमीको दिन थियो टोलका नर नारी सबैजना नयाँ लुगा लगाएर ठाटिए हिँडिरहेका थिए दसैँ हाम्रो ठूलो चाड हुनाले यस टाइममा मानिसहरू ऋण काटेर पनि राम्रो लाउँछन् मिठो खान्छन् अस्ति गरिबको घरमा पनि आनन्द र समारोह हुन्छ आधा दिनतिर खत्रिणबुढी धाराबाट पानी भरेर आउन लागेकी कृष्णले पार्टीमा तुइचासँग खोपी खेल्न लागेको रहेछ गोडा फाटेको मैलो सुरुवात लागेको दौरा टोपी पनि मैलो बाबुलाकल्ती फाटेको झुत्रो कोट लागेको गोडागाला फुटेका लुगा र हातगोडामा तुलो लागेको कृष्णको भेषभूषा देखेर खत्रिण बुढीले एकछिन उभिएर हेरिन्छन् गङ्गासँग खत्रिण बुढीको साह्रै स्नेह थियो यसो कृष्णलाई उनी बहुतै माया गर्थिन् एकछिनपछि हत्केलाले घाम बुढीले भनिन् हेर हेरेर इलम गरेको पण्डितको छोरो भएर कसैका छोरासँग खोपी खेलेर हिँड्छस् यस्तो बुद्धि छ र त दिनदिनै कुटाइ खान्छस् दसैँलाई लुगा हालिदिएको छैन कृष्णले खेल्न छोडेर अलिक लाजमाने जस्तो गरेर भन्यो छैन बात खाइसकि खाइनस् नि सके यस बेलासम्म मुख धोएको पनि होइन मुख धुने बात खाने कुरा सुनेर कृष्णले एकछिन टोलायो जस्तो गर्यो अनि बिस्तारै घरतिर रह गयो कत्रिनी पानीको गाग्रो लिएर धाराएर पुगेकी थिइन् उताबाट पानी लिन करुणा पनि गाग्रो काखी च्यापेर आउन लागिरहेछन् कत्रिनी बुढले करुणालाई देखेर भनिन् दोले नानी आज कृष्णले भात खाएको छैन बिहानै थैलीको चारना चोरेर हिँडेको अहिलेसम्म नाकमुख देख्न पाएको छैन चाडबाडको दिन बोलाएर पनि खान दिनु पर्दैन त खाँचो लागिरहेछ चोरलाई भात पस्केर राखिदिएको छ बोक लागि आएर खान्छ होइन भने मरिरहन्छ पश्चिपल्टको कुरो हो टिकाको दिन थियो अघिअघि कृष्ण भागिरहेको थियो पछि हातमा लौरो लिएर करुणा लगार्दै आउन लागी थिइन् खत्रिनी बुढीका घर आइपुगेपछि कृष्णलाई भेट्टाइन् र पाखुरामा समातेर गाली गर्दै कुर्दै गर्न लागन् कृष्ण कङ्कला शब्द गरेर रुन लाग्यो कहिले चोट लागेको ठाउँमा हात्ती सुमसुमा आउँथ्यो कहिले कपालमाथि हातु चलेर चोट छेक्न खोज्थ्यो टोलका आइमाईहरू झ्यालझ्यालबाट हेर्न लागे पहिले त एक दुईचोटि कुटेर छोडिँदैन् भन्ने लागेर कोही छुट्याउन गएनन् परन्तु जब तारै तार कुट्ना लागन् अनि खत्रिनी बोडीले मन थाम्न सकेन र गएर हत्तेरी बालकलाई पनि यसरी दयाघर छाडेर कुट्नु भनेर छुट्याइदिन् कृष्ण डराले खत्रिनीको जिउमा टाँसियो अरूणा कुट्न भनेर फेरि चुरिँदै आएकी थिइन् खत्रिनीले हातले छेकेर भनिन् होइन के उपद्र गरेर यसरी रिसाएकी करुणाले हातको लठी फ्याँकेर फरियाएको छेउले कपाल ढाक्दै भनिन् के के भन्नु बिहान चौतारिया साहेबका दक्षिणा दिएको रुपियाँ डस्नाका पत्रमा राखेर पँदेरामा गएकी कुन छड्को कुन छडको आएर रुपियाँ चोरेर हिँडेछ ठेकीमा दही थियो दही पनि झिकेर खाएछ खत्रिनी बुढीले भनिन् त्यत्रो लाटे भइसकेको हाम्रो पुड्केले पोर तिहारमा बालक का बहिनीका कानको मुद्री फुकालेर जुवा खेलेको थाहै छ है त हामीले त्यसरी कुटेनौँ त जहाँ एउटा रुपियाँ चोर्यो भनेर पनि बालकलाई चाडबाडका दिनमा कुट्नु कति सहनु सधैँ यही चाल्छ चा। आँखा झिम्काउनु हुँदैन जे भेट्टायो टिपेर हिँड्छ भनेर कुरो फात फतफताउँदै घरतिर गयन् खत्रिनी बुढीले कृष्णलाई पाखुरामा समातेर अभागी काठा कुन दिन अकालमा मर्छस् भनेर डोर्याउँदै आफ्ना घरतिर लगिन् कृष्ण खत्रिनी बुढीका दलानमा कुनामा बसेर धेरै बेरसम्म सोख सोख गरेर रोइरह्यो अनि बेलुकी बखत त्यहीँ घुप्लोको आयो साँच परेपछि माधव आए करुना र सानो छोरो केशवलाई त बिहान चौतारेकै घरमा टिका लगाइसकेका थिए कृष्णलाई लगाइदिन बाँकी थियो खोजेको घरमा रहेनछ करुनासँग सोधेको जवाफ नदिएर गोडा बजार्दै घरभित्र पसिन् माधव करुनाको स्वभाव जान्दथे यस बखत यसभन्दा बढ्ता प्रश्न गर्न उनका मनले ठिक मानेन कृष्ण साँझमा धेरै जसो खत्रिनी बुढी कहाँ गएर बस्थ्यो त्यसो हुनाले उहीँ छ कि भनेर माधव खत्रिनीको घरमा गए कृष्णलाई दलानको कुनामा फ्याङ्गलो गुन्द्रीमा सुतिरहेको देखेर घसकचारेर बोलाउन थाले माधवको स्वर सुनेर खत्रिनी बुढी बत्ती हातमा लिएर निस्किन् कृष्ण उठेर टुक्रोको बस्यो उही फाटेका मैला लुगा लगाएको दुब्लो माया लाग्दो माधवले कृष्णका कोटको खल्तीमा हात हालेर हेरेको तिलौरीको धुलो तिन चारवटा गुज्जा एउटा पेन्सिलको टुक्रो एउटा भाँचेको सिसाकलम एउटा टाँक चारवटा पैसा दुईवटा चुरोटका ठुटा रहेछन् चुरोटका ठुट्टा देखेर माधवले लामो सास फेरेर भने हेर पाजेरी चुरोट पनि खान थालेछ कतिनी दा दा दा दा दा बुढीले दिउँसोको सबै कुरा भनिदिन् माधवले कृष्णको लुगा फुकालेर हेरे पिठ्यौँ तिग्रा पिण्डुलाई चार पाँच ठाउँमा निर परेको रहेछ छाती र गुणामा टाटो बसेको किङरिङ करङ निस्केको कृष्णको दिनहीन भेष देखेर माधव लेखिन कोरिएर गहभरी आँसु पारेर भने डङ्किनीले उसका बाबुलाई किन कुटेकी होली कत्रिनी बुढीकी नातिली ठुलीले अगाडि सरेर भने यी पनि ख्यालबदमा छन् बाजे हिजो मलाई ढुङ्गाले हानेर कपालमा कत्रो टुठेलको पारिदिए ठुलीकी बनी बाटुलीले भने अस्ति देवल अगाडि नेवारी बुढीले नाङ्लामा बेच्न राखेको तिलौरी झिकेर रा भागेर बुढीले कसरी कुटिने केही भने लाजुने कुराको गाली गरेर भाग्छन् कत्रिनी बुढीले बाटुलीलाई हातले पन्छाउँदै भनेन् बोचुपलाग त पनि निकी छैनस् माधवले आँसु झार्दै भने चण्डाल दिनरात बद्मास केटाको संगत गरेर हिँड्छ किन गतिलो हुन्थ्यो सानुचाको छोरा तुइचा माकचाहरू आमा बाबुले केही भन्यो भने आँगनमा निस्केर कसरी गाली गर्दै भएको छन् त्यही सिकेको होला भनेर कृष्णलाई पाखुरामा समातेर घरतिर लागे यसै रीतले भोग प्यास दुःख लान्छ नसहेर कृष्ण तेह्र वर्षको भयो केशव पनि पाँच वर्षको हो कृष्ण केशवलाई साह्रै माया गर्थ्यो कहिलेकाहीँ पर्खालका आडबाट केशवलाई सान गरेर डाक्थ्यो र पसलतिर लगेर तिलौरी पिप्लामेट किनेर खान दिन्थ्यो केशव पनि कृष्णलाई साह्रै पछ्याउँथ्यो तर कृष्णलाई पछ्याएर हिँडेको करुणाली देखिन् भने चोरसँग पछि लागेर हिँड्छस् भनेर केशवलाई समातिर ल्याएर पिँड्थिन् शिवरात्रिको दि दिन थियो माधव फलैचामा बसेर तमाखु खाँदै कृष्णसँग रुद्रीको अघि पढेको पाठ सोधिरहेका थिए नयाँ पढ्नु त कहाँ हो कहाँ हो अघि पढेको पनि बिर्सिसकेछ माधवलाई साह्रै रिच उठेर नलीले दुई तिनचोटि हिर्काएर भने पढेको कुनेर खानुपर्ने बाहुनको छोरोभर यत्रो लाठे हुँदा पनि पाजीले दुई अध्यय रुद्री पढ्न सकेको छैन रामनाथको छोरो बटे तँभन्दा वर्ष दिन कान्छु होइन पोरै रुद्रचण्डी सिद्धाइसक्यो यसपालि त गुरुज्यूका पाठको टिकट पनि पायो अरे तँ गदाले चाहिँ अलिअलि पढेको पनि बिर्सिसकिस् हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको फुस्रोपात यस्ता पशुरी किन अन्न खानु बातसात खाएर माधव चौतारीका घरतिर गए कृष्ण पनि निस्केर रह बजारतिर हिँड्यो केशव पछ्याउँदै गयो केशव पछि पछि आएको देखेर कृष्णले केशवको पिठीमा हात राखेर भन्यो घर जाउ बा आमाले गाली गर्नुहुन्छ केशवले दुवै कोमो भन्यो नाई केसवले सोध्यो दाजु तपाईँ कहाँ जानुहुन्छ नि कहाँ हो कहाँ हो धेरै टाढा कहिले आउनुहुन्छ नि कहिले हो कहिले बा ठेगान छैन फेरि के सम्झेर हो केशवलाई पिठीमा बोकेर पसलमा लगेर एक पैसाको तिलौरी किनेर दियो अनि केशवलाई घरतिर पठाएर आफू कता गयो थाहा भएन माधव राति तोप बेलामा घर आए कृष्ण त्यस बेलासम्म पनि घर आएको रहेनछ ओलोपलो घरमा खोजे कतै फेला परेन शिवरात्रिको दिन साथीहरूसँग कति रमिता हेर्न गयो होला भनेर सोधे तर कृष्ण भोलिपल्ट पनि आएन माधव अघि कहिले काहीँ कृष्णलाई लिएर पछली नरसिंहपुरी बाबाजी घा गएर गाँजा खान्थे उहीँ गयो कि भनेर नरसिंहपुरी कहाँ गएर सोधे बाबा कृष्ण हजुर कहाँ आएको थियो कि बाबाजीले गाँजा तानेर खोक्दै भन्यो यहाँ एक ठो पन्जाबी साधु बैठेको थियो कल तो एकदे उसकै पासमै आएको थियो साधुले हलुवा खानेको दियो फेरि उसकै बाद क्या भयो मैले याद गरेन ती कन्फट्ट साधु कता गयो त बाबा साँझमा आसन उठाएर किदर गयो याद गरेन त्यसपछि माधव कालमोचन पशुपति कैलाश का मृगस्थली इत्यादि जोगीका अखडा बखडा खोज्दै हिँडे तर कृष्णलाई कतै फेला पारेनन् राति अबेला गरेर फर्के भोलिपल्ट बिहानै कालीमाटीको पुलिस पार्टीमा गएर सोधे पुलिसलाई एउटा बाह्र तेह्र वर्षको माउन्ट हिटो जोगीसँग पछि गएको देख्नुभयो कि पुलिसले झर्केर जवाफ दियो यत्रो जात्रुको घुइँचोमा को गएको हो कसरी थाहा पाउनु त्यहाँबाट माधवले थानकोटको पुलिस पार्टीमा गएर सोधे पुलिसले भन्यो हिजो आधा दिनतिर एउटा फाटेको लगालाएको दुब्लो केटो कण्डलु बोकेर एउटा कनफट्टा जोगीको पछि पछि लागेर गएको देखेथेँ तर के जातो थाहा भएन माधवले चितलाङमा पुगेर एउटा पसलैसँग सोधे बाह्र तेह्र वर्षको केटो साथमा लिएको एउटा कनफट्टा जोगीलाई देख्यो कि साउ हिजो बेलुका पार्टीमा बास बसेका थिए केतोले कमन्दलु जुदो लाइदिए चुठो लाइदिए सर जोगीले दुई दिनचोटि पिट्यो केतो रुँदै धारामा कमन्दलु माझ्दै गर्न लागेको थियो आज बिहानै उठेर दुवैजना भिम्फेतीतिर गए माधवको छाती रुममा लिएर आयो गहभरि आँसु पारेर पार्टीमा उक्ले भित्तामा कृष्णको उही जुत्रो कोट झुन्डाइरहेको रहेछ कोट हातमा लिएर माधव भित्तापट्टि फर्केर रुन लागे त्यसपखत गङ्गाले हात जोडेर कृष्णमाथि दया गर्नुहोला भनेको मर्ने बेलामा गङ्गाको पोल्टाबाट कृष्णको भोटो र उसका खेल्ने कुराहरू निस्केको गङ्गाको प्राण जानुभन्दा अघि रुँदै आउँदा गङ्गाले हात लम्काएर छामे जस्तो गरेको आफूले धेरै दिनसम्म बोकी बोकी हिँडेको इत्यादि अतीतका धेरै कुराहरू सम्झे दुःखको बेग अलिक शान्त भएपछि माधव फेरि हिँडे ठाउँ ठाउँमा सोद्धै भिमफेदीसम्म पुगे किन्तु कृष्ण कहीँ फेला परेन मानिस भागेको उसमा पनि आफ्ना सोजनबाट तिरस्कृत भएर भागेको किन फेला पर्थ्यो भोलिपल्ट माधव रुँदै गएर फर्के आज उनलाई वन राम वनगमनको कथा स्मरण भयो जीवनमा गङ्गासँग ठूलो विश्वासघात गरे जस्तो माने धेरै रात बितेपछि आफ्नो टोलमा आइपुगे सिमेकमा गौरीनाथको घर थियो गौरीनाथसँग माधवको धेरै कालदेखि विरोध चलिरहेको थियो करेसो र नातामा दाजु पनि आज कयौँ वर्षदेखि बोलचाल थिएन भनेर करेसामा आइपुगेपछि गौरीनाथका कुरा गरिरहेको सुने गौरीनाथको स्वास्नीले चुच्चुच गर्दै भनिन् कठैबाट कस्तो अभागी केटो रहेछ राम्ररी एक गास खाना र एक झुम्रो लाउनु नपाएर गयो बिचरी गङ्गाले दस वर्षको उमेरदेखि घर गर गरेर लोग्नेलाई एक मानु खाने तुल्याएर गई आखिर उसैको छोराको यो गति भयो गौरीनाथको छोरो रामले भन्यो छोरो पनि बदमासको घण्टा हो ब्यारे गौरीनाथको स्वास्नीले भनिन् त्यस्तै हो घरमा माया गर्ने मानिस नभएपछि केटाकेटीको स्वभाव रुखो सुखो हुन्छ फेरि एकछिनपछि भनिन् गङ्गा मरेको ताक त कस्तो माया गरेको नि जहाँ पनि बोकी बोकी हिँड्ने गौरीनाथले भने स्वाङ पारेको नै ख्याल चेप नै पार्न जाँदछ अर्थक नभए पनि माधेवलाई गङ्गाको आत्माको श्रराब त अवश्य लाग्छ सा। करेसामा माधवले जिलो टोकेर बिस्तारे भने लाग्छदायी लाग्छ माधवका आँखा तिरमिर भए त्यस अध्यारो साँगुरो पथमा दुब्ली निधाउरी गङ्गाले बाटो छेकेर मेरो छोरो खोइ भनेर सोधे जस्तो लाग्यो गोडा धर्मर भएर लड्ने आँटेका थिए भित्तो समातिर बिस्तारै घरतिर लागे श्रुति संवेकमा अहिले हामीले सुनेको वाचन अभागी कथाको वाचन हो यसलाई हामीले गुरूप्रसाद मैनालीको नासो कथा संग्रहबाट लिएका हौं यसको वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति संवेकबाट विदा लिँदैछौं अर्को साता अर्को कुनै गद्दी लिएर आउनेछौं त्यसअघि शुक्रबारको श्रृंखलामा पनि कुनै अर्को गद्दी वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरोला र म अच्युत घिमिरे विदा चाहन्छौ शुभरात्री